त्यसपछि विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन् स्कुलनको पुस्तक जनाथन गलिवलका साहसिक कार्यबाट जनथन अर्थात जुजुमानका कथा प्रस्तुत गर्छौं कथामा व्यक्त जुजुमानका अनुभवले बजार उद्यम अनि योसँग सम्बन्धित नीतिबारे बुझ्न मदद गर्ने विश्वास हामीले लिएका छौं त्योभन्दा अगाडि करारको कुरा गरौं हामी वरपरका धेरै व्यवसाय दुई वा दुईभन्दा बढी व्यक्तिबीचको करारमा भइरहेको हामी देख्न सक्छौ करारमा व्यवसाय गर्दा धेरै लगानी पनि सजिलै जुटाउन सकिने र व्यवसायलाई चाहिने ज्ञान र सिप हासिल गर्न पनि सहज हुने यति हुँदाहुँदै पनि धेरै मानिस करारकै कारण बर्बाद भएको भन्ने पनि हामी समय समयमा सुनिरहन्छौँ अनि मानिसहरू करार भन्ने डराउँछन् पनि जबकि यहाँका धेरै सफल व्यवसायहरू देशभित्रकै वा बाहिरका पक्षहरू बीचको करारमै सञ्चालित छन् यसैले अब थोरै चर्चा यही करारको करार भन्नाले दुई व्यक्तिबीच हुने समझदारीलाई बुझिन्छ सामाजिक विषयमा होस् वा व्यावसायिक विषयमा करार दुई वा त्यसभन्दा बढी व्यक्ति वा पक्षबीचको सहकार्यका लागि करार अत्यन्तै जरुरी माध्यम हो करार कार्यान्वयनले अर्थतन्त्रमा श्रमको विशिष्टीकरणमा पनि सहयोग गर्छ कुनै व्यक्ति वा पक्षले आफूले बाचा गरेको कुरा पूरा गर्शकी कि गर्दैन भन्ने कुरा करार कार्यान्वयन कत्तिको प्रभावकारी छ भन्ने कुरामा भर पर्छ यसबाट कुनै समाजमा मानिसले ठूला र जटिल आर्थिक कारोबार निर्धक्क गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा पनि निर्धारण गर्छ आफूले चिने जानेका मानिसहरू बीचको घेराभित्री कारोबार वा लेनदेन गर्दा करार कार्यान्वयन गर्न गराउन औपचारिक प्रणालीको खासै आवश्यकता पर्दैन अनि यसका लागि अदालत जस्ता ठाउँहरू धाइ राख्नु पनि पर्दैन व्यक्तिगत प्रतिष्ठा आपसी भरोसा समाजमा बदनामी हुने डर जस्ता कुराले मानिसहरूलाई आफ्ना बाचा पूरा गर्नलाई प्रेरित गरिराखेका हुन्छन् तर जब हामी आफ्नो चेन्जानको घेराभन्दा बाहिर वा ठूलो स्तरमा कारोबार गर्छौपिक प्रणालीको आवश्यकता पर्छ अर्थतन्त्र जति जत्ती जटिल बन्दै जान्छ त्यति नै धेरै एउटा प्रभावकारी छिटो छरितो र निष्पक्ष करार कार्यान्वयन प्रणालीको आवश्यकता पर्छ प्राय गरेर यस्तो सेवाका लागि राज्यका निकायहरू सबैभन्दा उपयुक्त निकायका रूपमा मानिन्छन् किनकि यी निकायहरू तुलनात्मक रूपमा निष्पक्ष र सस्ता हुन्छन् यो विश्वव्यापी मान्यता हाम्रो जस्तो विकासोन्मुख मुलुकमा भने व्यावहारिक रूपमा सत्य भएको पाइँदैन नेपालकै उदाहरण हेर्ने हो भने एउटा करारको मुद्दा अदालतबाट सुल्झन सरदरमा नौ दिन उनचालीसवटा प्रक्रिया छब्बीस दशमलव आठ प्रतिशत खर्च लगने डुईंगिजनेस रिपोर्ट दुई हजार तेरह देखा अदालत निष्पक्षता में सर्वसाधारण प्रश्नचिन्ह उठाई पाइन नचिने को व्यक्तिसंग करारो राम कर समस्या आयो वर्ष अदालत धावन पर्च ले करारिचकिचाई रह अन्तर्राष्ट्रिय कारोबार दिनानो दिनानुदिन बढिरहेको अवस्थामा करार कार्यान्वयनको अवस्था यस्तो हुनुले हाम्रो आर्थिक उन्नतिमा नकारात्मक असर पार्ने निश्चित छ त्यसैले गर्दा नेपालले आफ्नो करार कार्यान्वयनको अवस्थालाई सुधार गर्दै छिटो सस्तो र प्रभावकारी बनाउन जरुरी छ यसका लागि आवश्यक प्रक्रियाहरूको सङ्ख्या घटाउने न्यायालयका लागि उपलब्ध भौतिक तथा मानवीय स्रोतको वृद्धि गर्ने कामहरू गर्न सकिन्छ करार कार्यान्वयनको महत्वलाई बुझी लाइब्रेरिया क्यामरून र बेनिन जस्ता देशहरूले हालका वर्षमा आएर आफ्नो देशमा करार कार्यान्वयनको अवस्था सुधार्न महत्त्वपूर्ण प्रयास थालेको पाइन्छ नेपालले पनि यस्ता प्रयासहरू सुरु गर्न जरूरी छ हाम्रो जस्तो विकासशील मुलुकमा करार कार्यान्वयन र यसको बारेको यो प्रस्तुतिपछि अब हामी लाग्छौ केन् स्कुलनको पुस्तक जनाथन गलिवलका साहसिक कार्यबाट जनथन अर्थात जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ शासकहरूको दरबारमा धेरै कोठाहरू र हलहरू थिए झट्ट हेर्दा साधारण चक्रव्यू जस्तै देखिन्थ्यो घुम्दै गर्दा जुजुमानको नाकमा मिठो कफी र सेकाएको पौरटीको गन्ध ठोकिन पुग्यो त्यही गन्धलाई बिस्तारै पछ्याउँदै जादा उनी एउटा ठूलो बैठकमा पुगे जहाँ केही वृद्ध महिला अनि पुरूषहरू वाद विवाद गर्दै रिसले हात हालाहाल गरिरहेका थिए कोही व्यक्तिहरू रोहिरहेका थिए अनि बाँकी रहेका केही ती रोइरहेकाहरूलाई सम्हाल्नमै व्यस्त थिए के भएको यहाँ जुजुमानले सोधे उनले हलको बीचमा एउटा ठूलो टोकरी पनि देखे त्यो टोकरी यति ठूलो थियो कि त्यसले प्राय हलको छाना नै छुन लागेको थियो जुजुमानले विवाद गरिरहेका मानिसहरूलाई फेरि प्रश्न गरे तपाईहरू किन यसरी झगडा गरिरहनु भएको किन यसरी उदास देखिनु भएको प्रायजसो वृद्ध मानिसहरूले उनको कुरालाई वास्तै गरेनन् र एक गुनासो र आलोचना गर्नमै व्यस्त रहे तर रह एकजना भद्र मानिस उठे र जुजुमानको नजिकै आए त्यो घमण्डी शासक उनले गाली गरे यस्तै फेरि उस्तै गर्यो उस्ते त हामीलाई मूर्ख पो बनायो बा होइन कसले के गर्यो र जुजमानले सोधे दे। धेरै वर्ष पहिले के ती वृद्ध मानिसले आक्षेप लगाउँदै भने ठूला शासक पोन्जीले हामीलाई एउटा ठूलो योजनाका बारेमा बताएका थिए त्यो योजना मानिसहरूलाई बुढेसकालमा भोकमरीबाट बचाउने भनेर बनाएको थियो योजना त निकै राम्रो हो नि होइन र जुजुमानले स्वीकृतिमा टाउको हल्लाए अँ हामीले पनि त्यस्तै सोच्यौं नमरोन्जेलसम्म प्राणको बाजी राखेर बडो मेहनतका साथ काम गर्यौं र प्रत्येक मानिसले अन्नको केही भाग यो ठूलो टोकरीमा हरेक हप्ता राख्न थाल्यौं हामलाई बाध्य पनि बनाइएको थियो यो गर्नको लागि अनि शक्तिशाली पुँजी र परिषदका सदस्यहरूले मात्रै यसरी अन्न यो टोकरीमा राख्नु पर्दैनथ्यो तिनीहरूले यसलाई सुरक्षित अन्नभण्डार भनेर नाम पनि राखे जो व्यक्तिको उमेर 65 पैँसठी भन्दा माथिको हुन्छ र अवकाश प्राप्त गर्छ उसले यो भण्डारबाट अन्न झेक्न पाउने नियम थियो उनले क्रुद्ध भएर घुर्दै भने शासक पुँजी र परिषदका सदस्य बाहेक अरू सबैजनाले यो भकारीमा त्यसो भए अन्न राखेका छन् त जुजुमानले प्रश्न राखे, राखे। पुजी र शासकका परिषदहरूलाई विशेष छुट थियो वृद्धले जवाफ दिए हामीले चाहिँ उनीहरूलाई समेत पुग्ने गरी अन्नको धेरै भाग छुट्टै भाँडोमा जम्मा गर्नु पर्थ्यो तिनीहरूले छुट्टै भाँडामा किन जम्मा गर्न चाहन्थे भन्ने कुरा त बल्ल पा था पो थाहा पाइरहेछु त मैले तपाईँहरूले अहिले अन्न राखिरहनु भएको छ बुढेसकाल बेलामा तपाईँहरूले यहाँबाट अन्न पाए त राम्रै हुन्छ नि होइन र जुजुमानले आफ्नो विचार पोखे हामीले पनि यही त सोचेका थियौं कति राम्रो विचार थियो यो किनभने बुढेसकालमा सबैजनाले खानको लागि अन्न पाउँथे यो ठूलो भण्डारको बारेमा सोचेर हामीमध्ये धेरैले भविष्यका लागि व्यक्तिगत रूपमा बचत गर्नै छोड्यौं हेर न अब परिषदले पनि हाम्रो ख्याल नगर्दा त हामीलाई बुढेसकालमा हेर्ने त कोही पनि बाँकी रहेन नि उसका काँधहरू जीवनको बोझिलो भारी बोकेर झुके जस्तै देखिन्थे ती वृद्धले सरसर ती आफूजस्तै अरू दुर्बल र आफ्नो उमेरका मानिसहरूलाई निहालैको बेन्चमा बसिरहेको एकजना अर्को भलादमी मानिसलाई देखाउँदै भने एक दिन मेरा मित्र एलेनले केही मानिसहरूले त्यो ठूलो टोकरीमा अन्न राख्दै रा र झिक्दै गरेको देखे एलेनले हिसाब गरे कि एक दिन त्यो ठूलो अन्न भण्डार गर्ने टोकरी त रित्तिनेछ उनी त्यसपछि यसबारेमा सधैँ हिसाब राख्न थाले अनि एलेनले खतराको सङ्केत दिए एलेन, एलेन भने अस्थिर भएर हल्लिरहेको जोजु मान्दै देखे हामीहरू सिधै त्यो ठूलो भाँडोको नजिकै गयौं र बिस्तारै छेउबाट माथि चढ्यौं यसो गर्नु अलिक गाह्रो त गाह्रै थियो तैपनि हामी त्यो शासकहरूले सोचेको जस्तो अन्ध त थिएनौ नि अनि कमजोर पनि त छैनौ जे भए पनि हामीले आखिरमा त्यो टोकरी च्याहाइ छाड्यौँ त्यहाँभित्र हेर्दा त त्यो टोकरी बिल्कुलै खाली थियो यो खबरले त्यहाँ कोलाहल फैलियो त्यसपछि हामीले पुन्जीलाई समयमै यो सब कुरा ठिक गर्नका लागि आग्रह गर्यौँ र त्यसो नगरेमा अर्को चुनावमा हामीले पक्कै हराइदिन्छौ भनेर निर्णय पनि सुनायौं ए त्यसो भए त शासक पुन्जी डरायो होला धेरै जुजुमानले भने डराएको मैले कोही पनि मानिस त्यति धेरै छटपटाएको त भन्दा पहिला देखेको पनि थिइनँ उनलाई थाहा छ जब हामी धेरै रिसाउँछौ हामी आफ्नो शक्ति देखाउन पछाडि पर्दैनौ त्यसपछि उनले फेरि चुनावभन्दा ठिक अगाडि हामीलाई लोप देखाए पहिलेको भन्दा धेरै अन्न दिने भनेर त्यसपछि चुनावको लगतै उनले युवा कामदारहरूबाट धेरै अन्न जम्मा थाले। जब युवाहरूले त्यसको रहस्य जाने तिनीहरू त रिसले पागल जस्तै भए उनीहरूले हामीले जम्मा गरेको खाद्यान्न अहिल्यै फिर्ता चाहिन्छ भनेर आवाज उठाए तिनीहरूले भने कि मुसाहरू र सर्णबाट जोगाउने हो भने त अन्नहरू सबै मानिसले था आफ्नै ठाउँमा बचाउनु नै सबैभन्दा उत्तम उपाय हो त्यसपछि पुन्जीले के गरे त जुजुमानले सोधे पुन्जी हरेक पटक नया नया नाटक रच्नमा खप्पी छन् उनले त्यति बेला भने कि अब हरेकले पैसठी वर्ष होइन सत्तरी वर्षको उमेर हुँदाखेरिसम्म कुर्नुपर्छ रे र कुर्नु त्यो बेलासम्म कसैले पनि टोकरीबाट अन्न नझिक्ने रे यो कुराले त्यो बेलामा अवकाश लिन तयार भएका पैँसठी वर्ष पुगेकाहरूलाई अति धेरै रिस उठायो त्यसपछि पुन्जीले फेरि अर्को एउटा विचार अगाडि सारे ठिक समयमा जुजुमानले आश्चर्य सोधे चुनावको ठिक अघिल्लो दिनमा पोन्जीले हरेकलाई हरेक कुरा दिने बाचा गरे उनले वृद्धहरूलाई धेरै दिने र युवाहरूबाट थोरै लिने उपाय अगाडि सारे खुबै गर्यो थोरैका लागि धेरै बाचा त्यो वृद्ध मानिस एकछिन रोकिए ताकि जुजुमानले त्यहाँ के भइरहेको छ भनेर हेर्न सकोस् वास्तविकता त यो हो कि हरेक वर्ष त्यो अन्न घट्दै जानेछ त्यो अन्नको अंश यति सानो हुन्छ कि हामीले खानको लागि त्यसको सयौं भागको एक भाग पनि पाउने छैनौं जुटेराहरू एलेन पड्किए जब यो अन्न पनि हराउँछ तिनीहरूले खानको लागि हामीलाई रोटीको तस्विर दिनेछन् शासकहरूको खराब नीति र ती खराब नीतिले जनतामा पार्ने खराब असरका बारेमा जुजुमानले सङ्घालेको नयाँ अनुभव भर्खरै हामीले सुन्यौं धारावाहिक रूपमा जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव सुन्ने क्रमलाई अर्को अङ्कमा पनि हामीता दिन्छौसँगै अघि बढौंको आजको अङ्कको हामी अन्त्यमा आएका छौं समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौंको तिसौँ अङ्क लिएर हामी फेरि आउनेछौँ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्लुडब्लुडब्लु डट फेसबुक डट कम फोरवर्ड स्ल्यास क्यापिटल एजिआई क्यापिटल बिएडिएचएन अघि हेर्न अनि डाउनलोड गर्न सक्नुहुन्छ